सुदूरपश्चिम अंचल विश्वविद्यालय कैंपसिकैंपस बनाने अर्क महीना दूरपश्चिम दुर्गम जिला में बिरामी को चाप बढ़ाइरल ज्रो गांव प्रभावित डोटी में बर्थिंग सेंटर में सुत्करी कराने बढ़ते विस का काम में राज्य ने विभेदी भानीय द्वारा सड़क मरमत र मोती जयन्ती विभिन्न साहित्यिक का कार्यक्रम गरी मनाइयो आजै कुसे आउसी बाबुको मुख हेर्ने दिन पनि आर्थिक वर्ष हजार को। अनुसार कृषि सेवा केन्द्रसम्म शत प्रतिशत अनुदान तथा बिउ मूल्यमा पच्चिस अनुदान सहित तेत्तिस रुपियाँ पचहत्तर पैसामा शरतकालीन बिउ आलु वितरण गर्ने कार्यक्रम रहेकाले शरतकालीन आलु खेती गर्ने कृषकहरूले दुई भाद्र बिस गते भित्र आफूलाई पाइक पर्ने कृषि सेवा केन्द्र तथा जिल्ला कृषि विकास कार्यालयमा आवश्यक परिमाण र सो परिमाण अनुसारको रकम सहित निवेदन पेश गर्न हुन सम्बन्धित सबैको जानकारीको लागि यस सूचना प्रसारण गरिएको छ एस भागेश्वर सामुदायिक वन उपभोक्ता समूह भागेश्वर एकदेखि स्याउला सोतर काट्न गरिएको छ तोकिएका चार किल्ला सिमाना क्षेत्र पूर्वमा नानीघाट सूर्निया दोभान पश्चिममा तुसारीदेखि उत्तरमा कालामाटा हिमाले दक्षिणसम्म यी चार किल्ला क्षेत्रमा यस्तो कार्य गर्न नहुने बेहोरा सम्पूर्णमा जानकारी गराउँदछौ अध्यक्ष डम्बर सिंह अरियाल सचिव जनकराज भट्ट भागेश्वर सामुदायिक वन उपभोक्ता समूह भागेश्वर डडेलधुरा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 छनौटने खेल फुटबॉल एथलेटिक्स बक्सिंगे कबड्डी बैडमिंटन चेस हैंडबल जानकारी का लगी संपर्क जिला खेलकूद विश समिति को कार्यालय टूडी खेल डुरा संपर्क नंबर शून्य छियानबे चार बीस तीन तिरसठी मोबाइल अंठानब्बे अड़चालीस बहत्तर बयासी तिरसठी कहे हो। प्रभावकारी सूचना का यूनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोड्यशन को बयानबे दशमलव दुई मेगा हर्जरनेटिटी डट कम डट इनबी प्रसारण भईर सां छ बजी को यूनिटी खबर में स्वागत ठग्न्ना पहिले सुदूरपश्चिमांचल विश्वविद्यालयले छवटा क्याम्पसलाई आंगिक क्याम्पस बनाउने निर्णय गरेको छ प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्प कमल दाहालको अध्यक्षतामा बुधबार प्रधानमन्त्री निवास बालवाटारमा बसेको पाँचौ साधारण सभाले सुदूरपश्चिमको छवटा क्याम्पसलाई सुप सुप बीको आंगिक क्याम्पस बनाउने निर्णय गरेको हो सुप त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनले संचालन भएका छ क्याम्पसलाई आंगिक क्याम्पस बनाउने निर्णय गरेको विश्वविद्यालयका उपकुलपति प्रा प्राभूषण श्रेष्ठले जानकारी दिनुभएको छ उहाँका अनुसार भानु बहुमुखी क्याम्पस दुधरा कञ्चनपुर अछाम बहुमुखी क्याम्पस मंगलसैन अछाम लम्की बहुमुखी क्याम्पस लम्की कैलाली केदार ज्योतिपुज बहुमुखी क्याम्पस बिपी नगर डोटी शंकरपुर बहुमुखी क्याम्पस पस्ती दार्चुला र घोडागोड़ी बहुमुखी क्याम्पस सुखट कैलालीलाई सुपीको सम्बन्धन दिने निर्णय भएको छ विश्वविद्यालयले दोस्रो साधारण सभाबाट दुई क्याम्पसलाई सम्वन्धन दिने निर्णय गरेको छ सभामा प्रधानमन्त्री तथा कुलपति दाहालले सुदूरपश्चिमलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको विश्वविद्यालयका रजिष्ट्र प्राध्यापक डा दीर्राज भट्टले जानकारी गराउनु भएको छ रजिष्ट्रार भट्टका अनुसार सभामा शिक्षा मन्त्री तथा विश्वविद्यालयका सहकुलपति धनीराम पौडेल सुदूरपश्चिमकै दु। सु शिक्षालाई जो विद्यालयले प्राथमिकतामा प्राथ राख्नुपर्ने बताउनु भएको छ सभाले आर्थिक वर्ष दुई हजार का चौहत्तरका लागि सन्ताउन्न करोड़ छहत्तर लाखको बजेट पनि पारित गरेको छ यसैगरी सभाले महेन्द्रनगर स्थित बहुमुखी क्याम्पसलाई विश्वविद्यालयको केन्द्रीय क्याम्पस बनाउने निर्णय गरेको रजिष्ट्रार भट्टले जानकारी गराउनुभयो मानवीय स्वास्थ्य र वातावरणमा समेत प्रतिकूल असर पार्ने प्लास्टिक मुक्त जिल्ला बनाउनका लागि आज डलमा छलफल संचालन गरिएसँगै आगामी असोज एक गतिदेखि प्लास्टिक मुक्त जिल्ला हुने भएको छ संसदको वातावरण समितिको निर्देशन पालना गर्दै सरकारले प्लास्टिक झोला प्रतिबन्ध लगाउने निर्णय गरेसँगै डलद्रामा समेत उक्त निर्णयको कार्यान्वयनका लागि सर्वपक्षीय छलफल गरिएको हो हामीले दैनिक जसो प्रयोग गर्ने प्लास्टिकले मानव स्वास्थ्यमा प्रत्यक्ष रूपमा प्रभाव पार्ने र त्यसले वातावरणमा समेत नकारात्मक असर सृजना गर्नुका साथै जलवायु परिवर्तनमा पनि असर पुर्याउने भएकाले यसको प्रयोगमा न्यूनीकरण गर्न यस्तो अभियान थालिएको हो छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी उदय बहादुर सिंहले प्लास्टिकले मानवीय स्वास्थ्यमा पार्ने प्रभावका बारेमा जानकारी दिनुभएको थियो जिल्लालाई प्लास्टिक मुक्त गराउनका लागि जिल्ला प्रशासन कार्यालयको अगुवाईमा जिल्ला विकास समिति अमरगढ़ी नगरपालिका र उद्योग वाणिज्य संघ तथा अन्य नागरिक संगठनहरूले सक्रियता देखाइरहेका छनृ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 प्लास्टिक मानव जीवनका लागि नकारात्मक असर पार्ने भएकाले यसको प्रयोगमा वैकल्पिक वस्तुहरूको विकास गर्न जरूरी रहेको प्रमुख जिल्ला अधिकारी सिंहले बताउनुभयो सरोकारवालाहरूसँग मिलेर अघि बढ़ने प्रतिबद्धता समेत भएको छ दरिद्र उध्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष भोजराज भट्टले प्लास्टिक मुक्त जिल्ला बनाउनका लागि सम्पूर्ण व्यवसायहरूको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु छ वातावरण समितिले प्रदूषण नियन्त्रणका लागि प्लास्टिक झोला बिक्री वितरणमा प्रतिबन्ध लगाउन मन्त्रालय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले मुलुकमा बढ़दै गएको सड़क दुर्घटना न्यूनीकरणका लागि भएका ऐन कड़ाईका साथ लागू गर्ने बताउनु छ नेपाल प्रेस युनियन कैलालीले आज धनगढ़ीमा आयोजना गरेको पत्रकार सम्मेलनमा वहाँले कानूनमा कमी कमजोरी भए तत्काल सुधार गरेर कड़ाई गर्ने उल्लेख गर्नुभएको छ मन्त्री लेखकले ऐन संशोधनका लागि व्यवस्थापिका संसदबाट संयो धन विधेयक पारित गराउने र नियम मन्त्री परिषदबाट संशोधन गर्न सकिने उल्लेख गर्नुभएको छ त्यसका अलावा कार्यकारणी निर्णयबाट तत्काल जे गर्न सकिन्छ त्यो गर्न पनि आफू तयार रहेको उल्लेख गर्नुभयो उहाँले नियम संशोधनका लागि मस्यौदा कानून मन्त्रालयमा पठाइसकेको जनाउँदै आउँदो हप्तासम्म नियम संशोधन हुने बताउनु भएको छ दुर्घटना हुनुको विभिन्न कारण रहे पनि क्षमताभन्दा बढ़ी सवारी त्यसै गरी सवारी भन्दा बढ़ी मालसमाल राख्नु चालकको लापरवाही र हेलचेक्राइले रहे प्रमुख रहेको उल्लेख गर्नुभएको छ अधिकांश दुर्घटना क्षमताभन्दा बढ़ी यात्रु राख्ने र चालकको लापरवाहीको कारणले हुने गरेको मन्त्री लेखकको भनाइरहेको थियो उहाँले हेलचेक्राइ गरेको छ महीनाका लागि लाइसेन्स र रूट पर्मिट खारेज गर्ने यसअघि नै आफूले भनिसकेको उल्लेख गर्नुभयो मन्त्री लेखकले भौतिक जटिलताका बीच सुदूरपश्चिममा अनन्त सम्भावना रहेको बताउनु भएको छ आफूले मन्त्रालयको जिम्मा सम्हालेसम्म प्रदेश नम्बर सात अर्थात सुदूरपश्चिममा उत्तर र दक्षिणको छिमेकीसँग जोड्नका लागि सड़क सञ्जाल विस्तार गर्ने कार्यलाई प्रमुख प्राथमिकता दिने बताउनु भएको छ उहाँले कैलालीमा निर्माणाधीन हुलाकी सड़कको बिहिबार नै अवलोकन ग... समेत गर्नुभएको छ शोक्रममा मन्त्री लेखकले अन्यत्र भन्दा कैलालीमा हुलाकी सड़क निर्माणको कार्य केही बढ़ी भएको उल्लेख गर्दै हुलाकी निर्माण कार्यलाई अगाडि बढ़ाउनका लागि पहल गर्ने बताउनुभयो जिल्ला प्रहरी कार्यालय डडेलधुले अवैध घरेलु मदिरा र घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ बरामद गरी नष्ट गरेको छ प्रहरी स्रोतबाटै घरेलु मदिरा उत्पादन हुने गरेको पत्तो पाएपछि जिल्ला प्रहरी कार्यालयको टोलीले आज एकै होटलबाट ठूलो मात्रामा घरेलु मदिरा र घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरेको सुदरमुकाम क्षेत्रको हाँसुदेवी थापा मगरको दीपक होटेलबाट तयार पारिएको सोह्र लिटर घरेलू रक्सी र घरेलू रक्सी बनाउन प्रयोग गरिने एक सय पचास मिटर कच्चा पदार्थ बरामद गरी आज पत्रकार सम्मेलन गरी नष्ट गरिएको हो प्रहरले ती कच्चा पदार्थ र तयारी मदिरा राखिएका भाँडाकुँड़ासँगै घरेलु मदिरा बनाउन प्रयोग गरिने भाँडो समेत बरामद गरी नियन्त्रणमा राखेको छ यसैबीच उता जिल्लाकै असी ग्राम सात भातखा बजारमा लक्ष्मी मगर र माया मगरको घरबाट समेत घरेलु मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी प्रेम बहादुर जिल्ला प्रहरी कार्यालय र भातका प्रहरीको संयुक्त टोलीले लक्ष्मीको घरबाट पाँच लिटर र मायाको घरबाट तीन लिटर मदिरा बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षकीर सिंह ऐरले जानकारी दिनुभएको छ भर्खर मात्र जिल्लामा नयाँ प्रहरी प्रमुखको रूपमा आउनु भएका प्रहरी नायबक प्रेम बहादुर साईले आफ्नो काम बाजुराका जनस्वास्थ्य कार्यालय तथा निजी मेडिकलहरूमा दिन प्रतिदिन भाइरल जरोमी हुनेको संख्या बढ़दै गएको जिल्ला ज... स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ सामान्य रूगाखोकी जरो लगायतका सामान्य रोगहरूले बिरामीलाई निकै च्यापेपछि स्वास्थ्य संस्था र निजी मेडिकलहरूमा केही दिन यता बिरामीको अत्याधिक चाप बढ़दै आएको रावल मेडिकल ब्रहतोला गाविस सेराका सञ्चालिका तुलसी रावलले बताउनु भएको छ सबैभन्दा बढी वृद्ध ब्रद वृद्धाहरू र बालबालिकाहरू बिरामी भएर मेडिकलमा आउने गरेको रावलको भनाइरहेको छ पहिले दैनिक जसो बीसदेखि तीस जनासम्म बिरामी आउने गरेको भए पनि हाल सत्तरी जनाभन्दा बढ़ी भाइरल ज्वरोका बिरामी चेक गर्न आउने राहुलले बताउनु भएको छ भाइरल ज्वरोका कारण जिल्लाका कैलास कैलाश माण्डौं कुल, देव माण्डौं लगायतका गाविसमा सिङ्गो गाउँ नै प्रभावित बनेका छन् जसले गर्दा छिमेकी गाउँलाई समेत सकस परेको छ जिल्ला स्वास्थ्य कार्यालयले तीन महिनाका लागि दिने औषधि एक महिनामै पुग नपुग भएको डाँटे स्वास्थ्य चौकी इन्चार्ज दीपक शाहीले बताउनु भएको छ राज्यले निशुल्क स्वास्थ्य सेवा भने पनि कार्यान्वयन नहुँदा स्थानीयहरू ऋण निकालेर उपचार गर्न बाध्य बनेका छन् स्वास्थ्य संस्थामा औषधि पाइँदैन निको पनि हुँदैन भन्ने सामूहिक बुझाइ नै फैलिन थालेको छ केही समय यता बढ़ीजसो विरामीहरू मेडिकलमै जाने गरेका छन् निजी मेडिकलमा बढ़ी क्षमताको औषधि दिने र केही दिनमै निको भए पनि त्यसले दीर्घकालीन असर पुग्ने स्वास्थ्य कर्मीहरूको रहेको छ राज्य स्थानीय जिला कृषि विवास कार्यालय डड़धुरा को साई सहकारी पोखरी निर्माण निवेदन पेश करने संबंधी जरूरी सूचना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 सिफारिस गाउँ परिषद तथा इलाका परिषदबाट योजना पास भएको निर्णयको प्रतिलिपि र साना सिंचाई तथा प्लास्टिक पोखरीका लागि रु र सहकारी सिचाइका लागि रु तिन सयको राजस्व रोट सहकारी सिंचाईका लागि कृषि तथा खाद्य सुरक्षा आयोजना लागू भएका गाविसहरू शीर्ष आदिताल गाङखेत असी ग्राम नवदुर्गा बेलापुर भद्रपुर सिपुर देउल दिवेपुर दर्ता भएका कृषि सहकारी संस्थाहरूले मात्र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 नवला जुन भी से उठान गर्दा परिवर्तन निकास उठा विषय नंबर शून्य छियानबे चार बीस चार सोलह में छोटो जानकारी दिख ती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 तपाईँ अहिले बयानब्बे दशमलव दुई मिघार्जमा पश्चिम नेपालका विभिन्न ठाउँ तथा अनलाइनमा रिडनिटी कम डट एनबीबाट युनिटी खबर सुन्दै हुनुहुन्छ भर्खरै हामीले प्रस्तुत गरेका थियौं सुदूरपश्चिमा अञ्चल विश्वविद्यालयले छवटा क्याम्पसलाई आंगिक क्याम्पस बनाउने अर्को महिनाबाट डडेलधुरा प्लास्टिक मुक्त जिल्ला हुने सड़क दुर्घटना न्यूनीकरणका लागि भएका एन कडाईका साथ लागू गराउनेछ मन्त्री लेखकको भनाई डडलधुरामा ठूलो मात्रामा अवैध मदिरा बरामद गरी नष्ट गरियो डडलधुरा जिल्लामा विभिन्न क्षेत्रबाट दर्खाने कार्यक्रमहरू आयोजना भइरहेका बेला रेडियो युनिटी बयानब्बे दशमलव भने सामाजिक चेतनाको अभिवृद्धिका लागि अन्तर्क्रियात्मक कार्यक्रम सहित आज दर्खाने कार्यक्रम सम्पन्न गरेको छ महिला हिंसा न्यूनीकरणमा हाम्रो प्रतिबद्धता शीर्षक मा गर्दै हिन्दू नारीहरूको महान पर्व तीजको अवसरमा शुभकामना आदान प्रदान र अन्तर्क्रियासँगै दर्खाने कार्यक्रम सम्पन्न समाजमा व्याप्त महिला हिंसाका विभिन्न स्वरूपहरूको बारेमा छलफल तथा अन्तक्रिया गर्दै समाधानका लागि सरकारवालाहरूबाट प्रतिबद्धता समेत संकलन गरेको छ कार्यक्रमका सहभागीहरूले महिला हिंसा न्यूनीकरणको अभियान आफैबाट शुरू गर्नुपर्ने बताएका छन् हिंसाका स्वरूप परिवर्तन भइरहेका र हिंसाका घटनामा वृद्धि भइरहेको भन्दै सहभागीहरूले चिन्ता व्यक्त गरेका छन् कार्यक्रममा प्रमुख अतिथि रहनुभएका प्रमुख जिल्ला अधिकारी उदय बहादुर सिंहले महिला कमजोर भएका कारण हिंसाका घटनाहरू सार्वजनिक हुन नसकेको भन्दै हिंसा गर्नेलाई कार्यवाहीको दायरामा ल्याउन आग्रह गर्नु गर्नुभएको छ आजको उक्त कार्यक्रम रेडियो युनिटीबाट प्रत्यक्ष प्रसारण समेत गरिएको थियो सुदूरपश्चिमको पहाड़ी जिल्ला डोटीका विभिन्न स्वास्थ्य संस्थाले बर्थिङ सेन्टर संचालनमा ल्याएसँगै बर्थिङ सेन्टरमा गई सुरक्षित सुत्केरी गराउने महिलाको संख्या बढ़दै गएको सुत्केरी हुन आउन थालेपछि डोटीमा मातृ तथा शिशु मृत्युदरमा निकै कमी आएको बताइएको छ पछिल्ला वर्षमा बर्थिङ सेन्टरमै गई सुत्केरी गराउने महिलाको संख्यामा वृद्धि हुँदै गएपछि मातृ तथा शिशु मृत्युदर घट्दै गएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रीता भण्डारी जोशीले बताइन्टरमा महिला को संख्या महीने पीछे बढ़ते जाना जिला जिवन्न स्वास्थ्य संस्था में वर्तिंग सेंटर संचालन रहालय डोटी जना जिलाल तथा बोकटान क्षेत्र का स्थानीय महिला स्थानीय स्तर में वर्तिंग सेंटर स्थापना भस्पताल गुरक्षित सुखके कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका 13 सड़क घाटका स्थानीयहरूले विगत चार पाँच वर्षदेखि सड़क घाटको बाटोमा ग्रावेलको पटक पटकको माग गर्दा समेत राज्यले व्यवस्था गरेको भन्दै आज एक किलोमिटर सड़क ग्रावेल आफैले गरेको स्थानीयले बताएका छन् बेलौरी नगरपालिका हुनु अगाडिदेखि हाम्रो सड़कको लागि ग्राभेल माग गरिएको र नगरपालिका भइसक्दा समेत बस्ती स्तर योजना छनौटको बेला योजनालाई प्राथमिकीकरण गरि पठाइएको तर उक्त योजनालाई नगरपालिकाका योजना छनौट समितिले ध्यान नदिएको हुँदा उक्त सड़क निर्माणको काम आफैले गर्नुपरेको स्थानीयले जानकारी गराएका छन् बेलौरी नगरपालिका तेह्र सड़क घाटमा रहेको प्रगति रेडियो श्रोता समूहको पहलमा सड़क निर्माणको काम गरिएको समूहकी सहजकर्ता लक्ष्मी चौधरीले बताउनु भएको छ उनले भने यहाँ साझेदारी विकास परियोजना लागू भएको हुनाले साझेदारीले हामीलाई सचेत गराएको हुँदा हामीले विकासको काम राज्यको मुख ताकिरहनु पर्दैन भन्ने हेतुले हामीले गाउँलेहरूलाई सजग गराउने काम गरेको जानकारी गराउनुभयो उक्त गाउँका भल मंसा हरिदास चौधरीले भने हाम्रो यो चौधरी जात इमानदार भएकै कारण राज्यले पनि हामीलाई विभेद गरेको गुनासो सुनाउनु भएको छ परशुराम नगरपालिकामा रहेको नगर, नगर स्तरीय महिला सञ्चार समितिले आज लालढुङ्गा बजारमा सरसफाई गरेको छ हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज नजिकदै गर्दा लालढुगा बजारको बस पार्कदेखि द्वारिका सरसफाई गरिएको नगर महिला सञ्चार समितिका अध्यक्ष राजुभट्ट जोशीले बताउनु भएको छ राजनैतिक दल इलाका प्रशासन कार्यालय नेपाल प्रहरी सत्र प्रहरी नेपाली सेना पारालिगल कमिटी रेड उपशाखा जोगुड़ा र संचारकर्मीहरूको समेत सहभागितामा उक्त सरसफाई गरिएको आज राष्ट्रिय विभूति नेपाली साहित्यको माध्यमिक कालमा श्रगार धाराका पर्वतक मोतिराम भट्टको एक सय पचासौं जन्म विभिन्न साहित्य कार्यक्रमको आयोजना गरी मनाइएको छ विग्रम सम्बन्ध उन्नाइस सालमा तेइस साल भाद्र कृष्ण कुशे औंसीका दिन जन्मेर विक्रम सम्बन्ध उन्नाइस सय त्रिपन्न साल भाद्र कृष्ण कुशे औंशीकै दिन तीस वर्षको अल्पायुमय परलोक भएका भट्टले नेपाली साहित्यको श्री बिन... श्री विन्दियाका लागि गहन योगदान पुर्याएका थिए नेपाली साहित्यको श्र रसलाई योगदान दिएका युवा कवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखाना समेत भित्का थिए प्रत्येक वर्ष भाद्र कृष्ण औंशी का दिन मनाईने भाबू को मुख हेने पर्व आज देशभर पर पिता सम्मान करी मनाई दिवंगत पितापण सीधादान और श्रद्धा कर आदर सम्मान सात मीठो खान तथा राो लग भाबू को मुख हेने पर्व मनाई पवित्र स्थल गई पित्ती प्रति सम्मान साथ श्रद्धा घर मामाली तर्फ का तीन तीन पुस्तक पितृले मोक्ष पाउने विश्वास छ पितृ देवो भव अर्थात जन्मदिने बाबुलाई देवता समान मान्ने भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्दछन् बहादुर क्रिस्म औसीकै दिन वर्षभर देव कार्य लगायत धार्मिक कर्म गर्न आवश्यक पर्ने कुश उखेलिन्छ आजको दिन वैदिक मन्तोरो उच्चारण पूर्वक उखेलिएको कुश वर्ष दिनसम्मका कर्ममा प्रयोग गर्न सकिने र अन्य दिन उखेलिएको कोष त्यस दिन, को दिन मात्र प्रयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ हिन्दूहरूले कोष तुलसी पीपल र शालीग्रामलाई भगवान विष्णुको प्रतीक मान्दछन् कोषलाई भगवान विष्णुको प्रतीकका रूपमा मानिन्छ आजका दिनमा घर नयाँ कोश वाकेमा रक्षा हुन्छ र सोएमा पापमुक्त भइन्छ भन्ने मान्यता रहिआएको छ जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले जिल्लाका विभिन्न ठाउँका विध्यालयहरूमा ट्राफिक नियम सम्बन्धी जानकारी दिने कार्य जारी राखेको छ सोही अन्तर्गत आज बैतडीको वासुलिंगमा रहेको नेपाल राष्ट्रिय मावि सिउंडे र केदार एकाडेमीमा विध्यार्थीहरूलाई ट्राफिक नियम सम्बन्धी जानकारी गराइएको छ जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक खडक बहादुर बमको नेतृत्वमा गएको टोलीले विद्यालयमा विद्यार्थीहरूलाई सड़कमा हिड्दा रोड क्रस गर्दा ध्यान दिनुपर्ने कुराहरूका साथै ट्राफिक चिन्हहरूका बारेमा समेत जानकारी गराएको थियो यसका साथै यात्रुहरूले पनि सवारी साधनमा यात्रा गर्दा ट्राफिक नियमका बारेमा ध्यान दिनुपर्नेमा पनि प्रहरी सहायक निरीक्षक बमले जानकारी दिनुभएको थियो सडक तथा सम्बन्धित कुनै पनि घटना तथा दुर्घटनाहरू नभएको सामान्य क्षेत्रीय ट्राफिक पूर्वानुमान आज, आज राती, राती देशभर मौसम बदली हुनेछ यसका सा, साथै उता पूर्वी क्षेत्र र मध्यम क्षेत्रका केही ठाउँमा हल्का वर्षा हुने सम्भावना रहेको छ यता पश्चिमी क्षेत्रका थोरै ठाउँहरूमा पनि हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको यो छपश्चिमा अञ्चल विश्वविद्यालयले छवटा क्याम्पसलाई आंगिक क्याम्पस बनाउने अर्को महिनाबाट डडेलधुगा प्लास्टिक मुक्त जिल्ला हुने सड़क दुर्घटना न्यूनीकरण का ऐन कड़ाई का साथ लागू कराने मंत्री लेखक को भनाई डेद्रात्रा में अवैध मदिरा बरामद करी नष्ट सुदूरपश्चिम को दुर्गम जिला में बिरामी को चाप बढ़ाइरल ज्वरोली गांव प्रभावित बर्थिंग सेंटर में सुत्कारी काम में राज्य ने विभेद स्थानीय द्वारा सड़क मरमत रोती जयंती विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइय आज कुशे औसी बाबू को मुख हेने दिन भी मनाइय तपाई र प्रविधि सहयोगीय आशिषीहरू तथा कार्यक्रमहरू सुन्न पनि